गल्ती तिम्रो या मेरो सोचिरहेछु गल्ती तिम्रो या मेरो सोचिरहेछु घटनाका ती सेरो फेरो सोचिरहेछु गल्ती तिम्रो या मेरो सोचिरहेछु बिहाले ज्यानै लियो माता पिताको बिहाले ज्यानै लियो माता पिताको कसरी बाछान बचेर सोचिरहेछु गल्ती तिम्रो या मेरो सोचिरहेछु घटनाका ती सेरो फेरो सोचिरहेछु बाटो कता जान्छ गन्तव्य भेटिएन बाटो कता जान्छ गन्तव्य भेटिएन किन चौतर्फी अँधेरो सोचिरहेछु गल्ती तिम्रो या मेरो सोचिरहेछु घटनाका ती सेरो फेरो सोचिरहेछु उस्तै रगतहरूमा पनि भेदभाव किन उस्तै रगतहरूमा पनि भेदभाव किन ए प्रभु कस्तो लिला तेरो सोचिरहेछु गल्ती तिम्रो या मेरो सोचिरहेछु घटनाका ती सेरोफेरो सोचिरहेछु काल किन आएन परखेर बस्दा पनि किन आएन पर्खिएर बस्दा पनि जिन्दगी या मृत्यु अप्ठ्यारो सोचिरहेछु गल्ती तिम्रो या मेरो सोचिरहेछु घटनाका ती सेरो फेरो सोचिरहेछु चिसापानी राने श्रष्ट राम रामसरन श्रेष्ठको गजल सृजना सँगै स्वर्णिम प्रहरको नयाँ श्रृंखलाको ढोका उगारे नमस्कार अनि स्वागत अभिवादन चौबिसै घण्टा सातै दिन प्रसारित प्रवासी नेपालीहरूको आवाज अनि ढुकढुकी बन्न सफल नेपाली संसार अनलाइन रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको दशौं वसाईमा प्रवृत्तिका सहचारी प्रमोद के सोनी म तपाईंकै शाब्दिक सहयात्री विक्रम अर्पण आछ नियमन यो कार्यक्रम नेपाली संचार अनलाइन रेडियो सँगै डब्लु मा डट नेपाली संचार डट कम मार्फत तपाईँले चाहेको बेला अनि जुन विश्वको जुनसुकै गुनामा रहेर पनि अझै आइदाबा मेलब्रोन अस्ट्रलिया को समय रात दस तीस बजे तथा साझ पांच पन्द्रह बजे समय में सुन्न सकू साथोन प्रयोगकर्ता तप्रो पात्री कैले बीबीसी रेडियो आई नेेडियो इंटरनेट रेडियो, रेडियो लगायत का मोबाइल एप्लीकेशन इंस्टल करें तपाय मन को आवाज अनुभव अनुभूति संग लिखा सुंदर साहित्यिक शब्द वाटिका साहित्य का सब सृजनाहरू वाचन हुनेछन् यति बेला कार्यक्रमको पहिलो सांगीतिक सौगात स्वरूप श्रेयासी चेम्जुङ र नरेन्द्र प्यासीको आवाज राजकुमार वर्गरको शब्द र संगीतभित्र सुने खबर जीवन साथी तपाईका लागि कार्यक्रम पूर्णिम प्रहरको दश बसाईको पहिलो सांगीतिक सौगात स्वरूप स्वीकार रे रे रे छोरे सधि रम खबर सुनला पा मैले पक्कै पनि असुकौल सुक्ने छैन छोरे मैले भंडा माया घर में साखी पाकिछ रेना सधाई ते रमो खबर सुनना पाऊ मैले मा संगत माया बाए झेरे चे कमी समझोर तीन रु नाए ममंदानी जेरे झेरे जाती पाकी छोड़े खुशी छोड़े सुखी छोड़े पैला भाई सधाइ सधर सुनना पाऊ मई बाँदरको हातमा नरिवल न आफू बनाउँछ न अरूलाई बनाउन दिन्छ मदारीका यी बाँदरहरू वर्तमान राजनैतिक बैंचालोमा भत्किएर ढलेको संविधान सभाले किचिएका छन् अन्तिम श्वास फेरि मृत्यु शयमा पनि बाँदर नाच देखाउने तयारीमा छन् अब हामी बाँदर तमासा नाटक हेर्न सक्दैनौं चटक चमत्कार क्रम भङ्गमा भुलिँदैनौ बहरूपीको भुल बन्दैनौ मालिक आफै हामी मालिक ओ, मालिक आफै हामी आफ्नो देश हामी आफै बनाउन सक्छौँ शरण राई धरानका स्रष्टा हामी आफै मालिक शीर्षको कविता सृजनासँगै फेरि पनि आत्मीय सहयोग गरे कार्यक्रम छोड्ने प्रहरको व्यवसायमा तपाईकै शाब्दिक सहयात्री विक्रम अर्पण मेलबोर्न अस्ट्रेलियाद्वारा संचालित तथा नेपाल लगायत फ्रान्स युके मलेसिया युएसए इण्डियामा शाखा विस्तार भइसकेको प्रवासी नेपालीहरूप्रति लक्षित तथा ढुकडुकी अनलाइन रेडियो नेपाली संचार अनलाइन रेडियो तपाईँ चौविसै घण्टा प्रसारण हुने छोटो अवधिमै दर्जनौ अवार्ड जित्न सफल अनि नेपाली अनलाइन रेडियो मध्ये सबैभन्दा बढी गुगल एप्लिकेशनमा उपलब्ध नेपाली संचार अनलाइन रेडियोमा एउटा लघुकथा उठाउँछु एफएफ अधिकारी हुनुहुन्छ चितवनका श्रष्टा उहाँको लघु बुद्धि शीर्षकको लघु कथा यो वसायमा सदाजै बिहान समयमै कलेज पुगे मध्यान्तर पछिको कक्षा भएकोले सधैँ विद्यार्थीहरू बाहिर गए ब्याडमिन्टन टेबल टेनिसमा त गए भने क्यान्टिनतिर भेटिन्थे तर आज बाहिर कसैलाई पनि भेटिन ढिला त भएन भन्दै घडिएर मध्यान्तरको समय केही अझै बाँकी नै थियो आज विदा त होइन तर कता गएछन् भन्दै यसो कक्षा कोठातिर निहाले सबैजना कक्षा कोठातिरै देखे क्यान्टिनकी दिदीले चिया लिएर आउनुभयो चिया पिएर घण्टी बस्न साथ कक्षा कोठामा बसे सबै विद्यार्थीहरू गुड मर्निङ सर भन्दै उठे चिटाउन भन्दै कक्षाका क्रियाकलापहरू अघि बढ़ाए आज सबैको हातमा पुस्तक थियो शान्त रूपमा सबैले कक्षाका क्रियाकलापहरू गरे पैंतालिस कति कतिखेर गयो थाहै भएन घण्टी बज्यो र यसपछिको कक्षा पढाउने शिक्षक अनुपस्थित हुनुहुने जानकारी दिएर सबै विद्यार्थीहरू शान्त रूपमा बाहिर निस्क अफिसभित्र डस्टर राख्न बस्न लागेको के थिए थे विद्यार्थीहरूको गुनगुन सुने थाहा आज त हामीले सरलाई अप्रिल फुल बनायौ नि सोचे यसरी नै सधैँ अप्रेल फर्स्ट मनाइरहे यिनीहरूको बुद्धि फिर्थ्यो एकदेव अधिकारी हुनुहुन्थ्यो चितवनका श्रष्टा बुद्धि शीर्षको लघ कथा यो लघ कथाका लागि एकदेव अधिकारीज्यूलाई धेरै धेरै धन्यवाद यति बेला म तपाईँकै सृजना वाचन गरिरहेको छु संजय एसआर लिम्बू हुनुहुन्छ सिमलेचार तेह्रथुमका श्रष्टा उहाँको गजल यो बसाइमा कति रुनु तिमीलाई सम्झि मेरो मर्म बुझिदेऊ न कति रुनु तिमीलाई सम्झी मेरो मर्म बुझिदेऊ न धेरै माया गर्छु तिमलाई एकैपटक मर्म बुझिदेऊ न धेरै माया गर्छु तिमीलाई एकै पटक सुनिदेऊन अतीतमा जे जे भयो गल्ती गरे माफ गर अतीतमा जे जे भयो गल्ती गरे माफ गर झर्न खोज्छ भने आँसु अब सधैँ छुनिदेऊ न कति रुनु तिमीलाई सम्झी मेरो मर्म बुझिदेऊ न कति उदास लाग्छ जीवन तिमी बिना मेरो यहाँ कति उदास लाग्छ जीवन तिमी बिना मेरो यहाँ मै हो तिम्रो जीवन साथी बन्दै मलाई चुनिदेऊन कति रुनु तिमलाई सम्झि मेरो मर्म बुझिदेऊन धेरै माया गर्छु तिमलाई एकै एक पटक सुनिदेऊन उसैसँग बाँच्न पाऊ सधैंभरि हाँसी खुसी उसैसँग बाँच्न पाऊ सधैँभरि हाँसी खुसी यो जुनी मा मात्र होइन जुनी जुनिदेऊन कति रुनु तिमलाई सम्झि मेरो मरमा बुझिदेऊन धेरै माया गर्छु तिमीलाई एकै पटक सुनिदेऊन मिठो गजल सृजनाका लागि सञ्जय एसआर लिम्बूलाई पनि धेरै धेरै धन्यवाद यति बेला कार्यक्रमको दोस्रो साङ्गीतिक सुन्दर सपना देखिएको थिए स्वरूपरात आचार्यको आवाज पियांग थ को शब्दि राज कुमार बगर को संगीत युवा बसाई में हमी साय ती गीत फिर हाजिर होला सपना देखे को थे हो माया पौनी आसमा सुंदर सपना देखे को थे हो तिम्रू माया पौनी आशुमा सा तू टय सपना तिले बने को छू जुगुना शुमा सुंदर सपना देखो थे को पनि पक्कै विज्ञान हुनुपर्छ प्रेमको पनि पक्कै विज्ञान हुनुपर्छ दिल दुखेको पनि निदान हुनुपर्छ प्रेमको पनि पक्कै विज्ञान हुनुपर्छ दिल दुखेको पनि निदान हुनुपर्छ हर दिन उगुलाबोकेर बगरमा रुदै हुन्छ हर दिन उगुलाब पोकेर बगरमा रुदै हुन्छ प्रेमी कैद्या प्रेमीको च्यान हुनुपर्छ प्रेमको पनि पक्कै विज्ञान हुनुपर्छ दल दुखेको पनि निदान हुनुपर्छ नवल पराशीका श्रेष्ठ भट्टराईको मुक्त थियो यो फेरि पनि आत्मीय सहयोग कार्यक्रम स्वर्णिम प्रहरको दश श्रृंखलाको तेस्रो चरण प्रवृत्तिका सहकारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण प्रवासमा नेपाली पनि सूचना र मनोरञ्जनको भिन्नै संसार अस्ट्रेलियाको मेलबोर्नबाट चौविसै घण्टा सातै दिन निरन्तर सूचना र मनोरञ्जन दिनलाई इन्टरनेट मार्फत मोबाइल तथा कम्प्यूटरमा प्रभासबाट प्रसारित पहिलो बहुभाषिक रेडियो नेपाली संचार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईँ साथै विश्वको जुनसुकै कुनामा रहेर पनि हाम्रा विभिन्न रेडियो कार्यक्रमसँगै नेपाली संचार अनलाइन टिभी पनि बाक्लुङको रहनुभएका शीर्षक एउटा कथा यो, यो बसाइमा जयास बेउजेर पित्तामा झन्ड्याइरहेको गडी हेर्छु मध्याहको बाह्र बजेको संकेत गढीले दिन्छ औ कस्तो निधाएछु भन्यो आज बिहानै मात्र नाइट बस चढेर कंक्रिट जंगल आएको थिएँ म स्कूल पढ्दासम्म दिउँसो पनि एक्लै हिँड्न समेत डर लाग्ने डाँडामा आजकल गाडी घुर्न थालेको छ बुढापाकाहरू अझै पनि भन्छन् हामीहरू त चार पाँच दिनसम्म हिँडेर बटौलीतिर नुन लिन जान्थ्यौं भनेर आजकल त पैसा भए सबै चिज दैलोमै आउँछ कस्तो जमाना आयो उठेर म बाथरूम चिर्छु भन्छन् यो काठमाडौँ सहर गिद्ध गिद्धको सहर अरे साह्रो तुलिएको छ कतिको त साकार पनि भएको छ संवेदनाहीन र मानवता यो सहर नहुनेको त यहाँ मर्दा मलामी जाने पनि कोही हुँदैन बाथरूमबाट निस्केर सुत्न खोज्छु फेरि मन भन्छ यहाँ मेरो जिन्दगी पनि सुतेरै जाने हो सँगैको साथीभाइ कहाँबाट कहाँ पुगिसके आफू आफू भने पढ्छु भनेर सहर पसेको हालत बिजोग छ सबै साथीहरू भन्छन् विदेश जा पैसा कमा विदेश विदेश पढ्न जानेहरूले सबैले त्यस्तै त गर्छन् आजकल किनकिन मलाई आफ्नै देश छाडेर बाहिर जाने मनै छैन दाइले विदेशबाट ल्याइदिएको ल्यापटप खोल्छु यसो फेसबुक खोलेनु भनेर साइन इन गरेको एउटा जापानिज साथीले बोलाए हाई के गर्दैछौ मैले भने ठिकै छ तिम्रो के छ मैले सोधे यो गर्मीमा नेपाल आउने सोचाइमा छु कस्तो छ बन्द सन्द त हुँदैन नि आजकल एकै सासमा सोधी मैले पनि आजकल त ठिकै छ बन्द त हुँदैन देश सुत्रिएको छ अहिले भने फेरि मन सोचे कुखुरा मारेको झोपमा बन्द गर्ने यो देशमा त्यही मुरी आएको बेला बन्द भयो भने मलाई त कस्तो झुट बोल्ने मान्छे रहेछ भन्दी उनले सोधिन् मलाई कहाँ कहाँ घुमाउँछ त मैले भने सगरमाथा आधार शिविर जान्छौ उनन्छु मैले भने उनले त झर्केर भने ओहो तिमी बाउलायो कि क्या हो बुद्धको जन्म त भारतमा पो भएको हो मेरो टाउको रन्थ लियो होइन हो यो केटी किन बौलाएको मैले पनि रन्केर भने कसले भने तिमलाई बुद्धको जन्म भारतमा भएको हो भनेर उनले पनि हामीहरूले स्कुलमा पढेको हाम्रो किताबमा यस्तै लेखेको छ भन्दै किताब नै पो लौनी कस्तो आपद परेको मलाई मैले फेरी अलि नरमस्मा भने तिमीले पढेका सबै झुट हुन् वास्तवमा बुद्धको जन्म नेपालमा नै ने भएको हो ज्ञान मात्र भारतमा प्राप्त गरेका हुन् तिमी नेपाल म तिमीलाई प्रमाणसहित सबै चिज देखाइदेऊला उनले फेरि रिसाउँदै भनिन् हाम्रो यो किताब लेख्ने तिमीलाई ले गलत भन्न खोजेको मैले फेरि नम्र हुँदै भने किताब लेख्ने मान्छे गलत होइनन् गलत हल्ला फैलाउने भारत दोषी हो भारत चाहिँ हामीलाई हेपेर यस्तो गरेको हो तिमी नेपाल सबै कुरा पानीको पानी, पानी दुधको दुध हुन्छ उनले भनिन् यो गर्मी बिदामा म जसरी पनि नेपाल आउनेछु यो मेरो बाछा भयो मेरो ल्यापटपको स्क्रिनमा लो ब्याट्री भनेर सिग्नल आइसकेको श्वमा जलस्रोतमा दोस्रो धनी देश लोड सेडिङको आजित विचार र बाहिर जानु छ तिमी आउने मिति फिक्स गर म कन्ट्राक्ट मलाई कन्ट्राक्ट गर म तिमीलाई लिन एयरपोर्ट आउँछु भन्दै विदा मागे साँच्ची नै हामी नेपाली कति लाचार हाम्रा नेताहरू भनाउँदा कति लाचार छन् साँच्चै बुद्धको जन्मस्थान नेपाल हो भनेर विश्व कहिले चिनाउने बुद्धको जन्मस्थल भारत हो भनेर गलत भ्रम फैलाउने भारतले हामी नेपालीले कहिले गलत भ्रम छ नेपाल नै हो भनेर व्यापक प्रचार र बुद्धको जन्मस्थल भारत हो भनेर छरेको भ्रमलाई चिर्दै सम्पूर्ण नेपालीहरू शान्तिको दूत बन्दै बुद्धको जन्मभूमि भारत होइन नेपाल हो भनेर विश्व सामु चिनाउन सचेत र अग्रसर हो यामु निश्चलको एकदम प्रेरणादायी लघुकथा रहेको थियो चौराहा एक बाङका श्रष्टाको उहाँलाई यो मिठो सृजनाका लागि धेरै धेरै धन्यवाद यो चरणमा म तपाईँकै सृजना उठाउने क्रममा गजल प्रेमी प्रजित कुवर थुम पोखरा आठ श्यामदाका हाम्रा नियमित श्रष्टाको गजल यो वसायमा उठाउँछु मन मुटु दुखाएर के पायो आखिर मेरो शिर झुक्काएर के पायो आखिर मन मुटु दुखाएर के पायो आखिर मेरो शिर झुक्काएर के पायो आखिर खोल्नु थियो मनका कुरा पराइथानी खोल्नु थियो मनका कुरा पराइथानी सत्य कुरा लुकाएर के पायो आखिर मन मुटु दुखाएर के पायो आखिर मेरो शिर झुक्काएर के पायो आखिर गन्तव्यमा पुग्न नपाई साइनो तोडी गन्तव्यमा पुग्न नपाई साइनो तोडी ो बाटोमा ढोकाएर के पायो आखिर मनमुटु दुखाएर के पायो आखिर मेरो शिर झुकाएर के पायो आखिर मायाको सागर सँगै तर्छु भन्थे आज मायाको सागर सँगै तर्छु भन्थे आज खोलीतिर सुकाएर के पायो आखिर मनमुटु दुखाएर के पायो आखिर मेरो शिर झुकाएर के पायो आखिर वर्षौंको अटुट नाता तोडेर आफैले वर्षौंको अटुट नाता तोडेर आफैले प्रेम मन ध्येलाइमा मिलन नेवार अमात्यको स्वर बी पाण्डेको शब्द देश राज पौडेलको सङ्गीतमा यो वायमा तबका गीत पच्ची फे अंतिम चरण में आजिली संग रह चार टुक्रा एक टुक्रा दस हजारमा खेत बेचे पाँच हजार ढु तिरे पाँच हजार तलाई, पढाइ खर्च तर छोरा चाँडै जागे थाउ है तिम्रियामा रोगी भई म बुढो सहितको रगत मेरा सपनाहरू सपना। दुई दोस्रो टुक्रा प्यारो छोरा तेरो जिजुबाले बनाएको घर तेरो बाले छाप छोपेको थिए फोहोर सालदेखि चुहिन थाल्यो टाटी भत्किसक्यो थाँो मक्किसक्यो फेर्न सकिएन अहिले हामी छिमेकीको मतनमा दिन काट्दैछौ है तेस्रो टुक्रा लिखेको बाउ तिम्रो माया निचोर्दा निचोर्दा गरेर छोडेको छोक्रा जस्तो तिम्रो माया तास्दा तास्ता थाकेर छोडेको चिप्लेको बोक्रा जस्तो तिम्रो माया टेक्दा टेक्दा थाकेको बगर जस्तो तिम्रो माया बोक्दा बोक्दा गलेको जहर जस्तो नरहस्छ न बस्छ अझै दुई चार दुई चार वर्ष उतै दुःख गर म देवकोटाको मुना होइन कलियुगमा बाँच्न सक्छु चौथो टुक्रा आमा कमाई अझारहँगी करोडौंको घर बनाउने सपना थियो ज्यान उभ्याउने मन छ सके बन्दकी दिनु नसके चिन्ति दिनु साहुको के छ र आमा दुई चारवटा घर दुई चारवटा गाडी धन सम्पत्ति हामी नहुनेको सारा देश छ मेचीकाली राजमार्ग सेतोमा हरियो धर्ती निलो आकाश पाप्लेजुका स्रष्टा इन्द्र नारायण चम्बाङ आल कोरियामा रहनुभएका उहाँ स्रष्टाको चार टुक्रा चिठी शीर्षकको कविता सँगै फेरि पनि आत्मीय स्वागत गरे स्वर्णिम प्रहरको दश श्रृंखलाको अन्तिम चरणमा यति बेला तपाईँ हुनुहुन्छ नेपाली संचार अनलाइन रेडियोमा तथा डब्लूब्लूब्लू नेपाली संचार अनलाइन रेडियो मार्फत हामीलाई अनलाइनमा सुन्दै हुनुहुन्छ स्वर्णिम प्रहरको दशौं श्रृंखला साथमा छौं प्रवृत्तिका सहचारी प्रमोद के सुनिसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण म तपाईकै सृजनाहरू यति बेला यो चरणमा उठाइरहेको छु थुप्रै छन् मैले उठाउनु पर्ने यही सृजना वाचनको क्रममा यति बेला सुभाष कङ्गम राई लोखिमपेन सोलुखुम्बुका स्रष्टा हुनुहुन्छ उहाँको गीत यो चरणमा उठाउँछु आशुकाई थोपासँगै बिलाउँदैछु बालुवामा आँसु काई थोपासँगै बिलाउँदैछु बालुवामा फुल्न नपाई आशा मेरो मारिरहेछु बालुवामा आँसु काही थोपासँगै बिलाउँदैछु बालुवामा सपनाको भारी बोकी पसेको थिए बिरानो देश सपनाको भारी बोकी पसेको थिए बिरानो देश गाह्रो रहेछ बाँच्न यहाँ पाइरहेछु हजारौं के मोलै बिना पसिनायो चुहाउँदैछु बालुवामा फुल्न नपाई आशा मेरो मरिरहेछु बालुवामा आँसु काही थोपासँगै बिलाउँदैछु बालुवामा मलिलो थियो स्वदेशको मुटु रुपी माटो मेरो मलिलो थियो स्वदेशको मुटु रूपी माटो मेरो बल्ल याद आयो आज जिन्दगीको सेरो फेरो थोपा थोपा पसिनाले नुहाउँदैछु बालुवामा फुल्न नपाए आशा मेरोमा मरिरहेछ पालुवामा आँसु गाई थोपासँगै बिलाउँदैछु बालुवामा फुल्न नपाए आशा मेरो मरिरहेछु पालुवामा ोखिम तिन सोलुकुम्बुका श्रष्टा सुभाष सङ्गम राईलाई पनि मिठो गीतका लागि धेरै धेरै धन्यवाद म तपाईँकै सृजनाहरू यति बेला थुप्रै सृजनाहरू मध्ये खगेन र पन्धा तेह्रथुमका श्रष्टा हाल बैंक थाइल्याण्डमा रहनुभएका स्रष्टाको एकदमै मिठो गजल यो चरणमा उठाउने अनुमति चाहन्छु यो चरणमा खगेन र गजल कान्तिपुरीमा बागमती मनोमानी सडेको छ कान्तिपुरीमा बागमती मनोमानी सडेको छ सृष्टि होइन कुदृष्टि जाना जानी कान्तिपुरीमा बागमती मनोमानी सडेको छ सृष्टि होइन आकाश मान्छेकै हो पसिनाले रङ्गिएको जल फल आकाश मान्छेकै हो पसिनाले रङ्गिएको हाम्रै धरती मात्र पट्टै आना सडेको छ कान्तिपुरीमा बागमती मनोमानी सडेको छ भेदभाव छ घुसपोइट फस्टाएर छ भेदभाव छ घुसपोइट फस्टाएर छ सत्ता लिप्सामा लठुवाको सडेको छ कान्तिपुरीमा बागमती मनमानी सडेको छ सृष्टि होइन कुदृष्टिको जानी सडेको छासकले दरबार मात्र रोके प्रजा सम्मान नबुझेर हिरासती सडेको छ कान्तिपूरीमा बागमती मनमानी सडेको छ सृष्टि होइन कुदृष्टिको मनमानी सडेको छ जन्मभूमिमा माटो खेल्न नजानेर बौतारिन्छौं जन्मभूमिमा माटो खेल्न नजानेर भौतारी छौ यही माटोमा लास जस्तै सयौं खानी सड़ेको छ कान्तिपूरीमा बागमती मनमानी सड़ेको छ सृष्टि होइन जान जानी सड़ेको छिम्बुजी प्रति पनि हार्दिक आभार मिठो गजल सृजनाका लागि शुरू शुरूमा मलाई प्यार गरियो त्यसपछि करार गरियो शुरू शुरूमा को शुरू शुरू शुरू शुरू मलाई प्यार गरियो त्यसपछि दिलमा करार गरियो अविरल सागर सौगात सालझण्डी एक रूपन देहका स्रष्टाको मुक्त हो सुरु शुरूमा मलाई प्यार गरियो त्यसपछि दिलमा करार गरियो म उबिना बाँच्न नसक्ने भएपछि शुरू शुरूमा मलाई प्यार गरियो त्यसपछि दिलमा करार गरियो म उबिना बाँच्न नसक्ने भएपछि मोटुमा धारिलो छुरा प्रहार गरियो सुरु शुरूमा मलाई प्यार गरियो त्यसपछि दिलमा करार गरियो अविरल सागर सौगात सालजङ्गी एक रूपन देहीका श्रष्टा मिठो मुक्तक सृजनाका लागि उहाँलाई पनि इसका साथर्णिम प्रहर को यो बसाई पनी पीट मरने बेलाय मन तपाईले स्वर्णिम प्रहर को दसों बसाई कस्त का सलाह सुझाव प्रतिक्रिया अभिन्न विधागत सूजना पठाउन नभूल जिसका ईमेल ठेगा स्वर्णिम प्रहर एट जीमेल डॉट कम एसडब्लूर एनआईए फेसबुक प्रहर s w a a r r n i m p एस r नामक दुई फेसबुक प्रोफाइल र पेज अनि फेसबुक सह यात्रा तयार गर्न सक्नुहुनेछ एउटा जानकारी अबका स्वर्णिम प्रहरी संसार अनलाइन रेडियो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सानकारी गराए यो चरण खर्चिएर स्वर्निनुभयो नेपाली संसार अनलाइन रेडियो सँगै रहनुभयो धेरै धेरै धन्यवाद हामी बिचको आत्मीयतालाई अझै निकट बनाउने माध्यम नेपाली संचार अनलाइन ने अस्ट्रेलिया टिम प्रति हार्दिक आभार कार्यक्रमको अन्तिम सांगीतिक सौगात स्वरूप तिम्रो खुशीका लागि शिव परियारको आवाज सुरेन्द्र सुनचौरीको शब्दभित्र राजकुमार बगरको संगीतमा तपाईं छोड़्दै छोड़दै प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईकै शाब्दिक सहयात्री विक्रम अर्पण स्वर्णिम प्रहरको दशौं वसाईबाट छुट्टिने अनुमति चाहन्छौ तपाईंको यो हप्ता सुखद र सृजनशील बन्स हस्त हप्ता भेटौंला नमस्कार खुसीको ला मैले आँसु स्वीकारे सानो तिम्रै खुसीको ला मैले आँसु स्वीकारे सानो तिम्रै तस्विर हेर्दै हेर्दै चित्त बुझाउला जिन्दगी भर तिम्रै सुखको लागि मैले पीडा स्वीकारे सानो मैं पीड़ा स्वीकारी सान तीन खुशी को लगी मैं आंसू स्वीकार सानू छो भो आपाई हो पढ़ाई होने कोधन की अंत मया माया अंत मया तिम्रे भलाई को लगी मैं चोट रूल स्वीकार तस्वीर हृदय हृदय जित बुझाउला जिन्दगी भर to my life.